नमस्ते इन दिस फर फर मा वेलकम सो कल सपोर्ट मिलेको छ टेक्निकल पार्टबाट पार टेक्निकल असिस्ट गर्दै हुनुहुन्छ कार्यक्रम जस्ट फर इन्जोय लिएर हामी प्रत्येक दिन आउने गर्छौँ आज पनि आइसकेका छौँ बिहान एघार बजी घरपर खबर सुनिसक्नु भएको छ देश विदेशका घटनाक्रमसँगै केही खबर तपाईँले सुनिसक्नु भएको छ र यो समय हो मात्र जस्ट इन्जोयको तपाईँ आउन सक्नुहुन्छ सुने छपन्न पाँच सय त्रिसठी तिन सय र पाँच त्रिसठी तिन लागि खुल्लै छ फोन ट्राई गर्नुहोला तर सुरुआज हामी के गर्छौँ भन्ने कुरा चाहिँ म सुरुलाई नै सुन्न चाहन्छु साथीहरू चाहिँ आउनुहुन्छ होइन र हामी केही कुराकानी साथीहरूसँग गर्नेछौँ आजका यस एपिसोडमा र प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ हामी एउटा म्युजिकल ब्रेकबाट होइन फर्स्ट ओपनिङ म्युजिकल ब्रेक हामी तपाईँको लागि राख्न चाहन्छौँ र फोन गरिदिइगाउनु होला टेलिफोन लाइन ओपन छ सो यु क्यान कल आउस आवर टेलिफोन नम्बर जिरो एन्ड जिरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ वाइट सो तपाईँ लाइनमा ट्राई गरिरहनुहोला यति बेला प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ म्युजिकबाट म्युजिक पछाडि हामी प्रोग्राम जस्ट पनि जिम्मे तपाईँसँग कुराकानी गर्नको लागि आउने नै छौँ कसु आम्प्साउ Okay, welcome back after this short musical break. I'm just going to enjoy my opening musical break. I'm going to enjoy the video. I'm just going to enjoy the video. I'm going to enjoy the live tune. I'm going to watch one of the best and one of the Rocking Radio Station of your Town. This is Radio Europe 1 of 4.5. I'm going to watch the internet online. डब्लुडब्लुडब्लु डट रेडियो अर्पन डट कममा लगन गरेर तपाईँ सुनिरहनु भएको छ र आजका आजको यस एपिसोडमा रहिरहेका छौँ सम्झना आली सूर्य अनि र ग्रेट टेक्निकल सपोर्ट मिलेको छ टेक्निकल पार्टबाट पार पार मिस्टर राजको र यो दिनमा रहेर सम्झना हामी के गर्छौँ साथीहरूसँग कुराकानी गर्छौँ होइन तर केही विषयमा कुराकानी गर्ने भन्ने कुरा सम्झनाले पाउँछ यति बेला चाहिँ कार्यक्रम जस्ट फर इन्जोयमा चाहिँ हामी मात्र इन्जोय गर्छौँ त्यसैले कुनै पनि एउटा टपिकमा चाहिँ डिस्कस भन्नु अथवा आफ्नो विचार राख्ने हो र आज भने मैले एकदमै रमाइलो राखेको छु सूर्य तिमीलाई सुनाउँछु पहिला त्यसपछि साथीहरूलाई पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने चाहिँ कल गर्नुहोस् भन्छु टोपिक पहिला सुरुमा टोपिक के छ भन्दाखेरि होइन हुन्छ नि एकदमै राम्रो मान्छे एकदमै हुन्छ नि राम्रो नै भनौँ न होइन एकदम मान्छेले चाहिँ बढी ऐना हेर्छ कि नराम्रो मान्छेले बढी ऐना हेर्छ कि के लाग्छ राम्रो मान्छेले ऐना हेर्छ नराम्रो मान्छेले ऐना हेर्छ भन्ने कुरा चाहिँ होइन होइन मेरो विचारमा चाहिँ के लाग्छ भने राम्रो मान्छेले पनि ऐना हेरिरहन्छ नराम्रो मान्छेले पनि हेर्छ अथवा मेरो विचारमा चाहिँ होइन ठ्याक्कै राम्रोले पनि हेर्छ भनेर भन्दिनँ नराम्रो पनि हेर्छु तिमी कारण पाउँदैन राम्रो मान्छेले अलिकति बढी ऐन हेर्छ कि जस्तो लाग्छ किन किनभने अब हुन्छ नि अनेक खालको कुराहरू राम्रो भइसके पछाडि केही प्रोब्लमहरू आइदियो कि भनेर होइन बारम्बार त्यस्तो खालको कुरा चाहिँ एकदमै मनमा कि राम्रो भइसके पछाडि चाहिँ होइन त्यस्तो खालको कुराकानी जुन एउटा सोचिरहेको हुन्छ कतैमा होइन त्यस्तो खालको केही नराम्रो भयो कि भनेर त्यही सोचिरहेको हुन्छ र साथीहरूसँग पनि हामी कुराकानी गर्छौँ होइन साथी टेलिफोन लाइनमा हुनुहुन्छ भनेर इसारा मिल्दैछ साथीको बोल्दै सम्झिनु भयो होला राम्रो मान्छेले बढी ऐना हेर्छ अथवा मान्छे मान्छे राम्रो मान्छेले बढी ऐना हेर्छ अथवा नराम्रो मान्छेले बढी ऐना हेर्छ होला त के लाग्छ मान्छेले नराम्रो उठेदेखि होइन हजुर अघि यहाँनिर अर्को कुरा पनि आइलाग्छ भएन जस लेडिजहरू पनि बढी ऐना युज गर्छ होइन एकदमै धेरै ऐना हेर्ने हुनु भएको छ कि पुरा धारामा जाने बित्तिकै होइन अलिकति पानी कपाल सुन्नु भएको छैन रेकर्ड प्रोग्राम एपिसोडमा छौँ र टपिक्समा राम्रो मान्छेले बढी होइन हेर्छ अथवा नराम्रो मान्छेले बढी होइन हेर्छ तपाईँको बेचार के रहन्छ तपाईँको बेचार हामी लिने प्रयत्नमा सुन्सना र सूर्यको साथमा तपाईँ सुनिरहनु भएको छ जस्ट फर इन्जोय आउनुहोस् एकैछिन हँसौँ रुमाउँ होइन सबै इन्जोय चाहिँ गरौँ जुन छप्पन्न पाँच त्रिसठी तिन दुईवटा बाटो खुल्ला छ तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ र आफ्नो विचार राख्न चाहनुहुन्छ भने राइट र टोटली म्युजिकल टचहरू पनि हामी प्लेआउट गरिरहेका छौँ सुन्सना भनौँ के लाग्छ पछिल्लो समयमा त होइन कलेज पढ्न अवस्थामा ब्यागहरूमा ऐना बोक्नै पर्छ भन्ने छैन नि त कतै देख्ने बित्तिकै हल्लाइ त्यो पनि मैले हुन त लेडिज भन्दैमा सबै लेडिज त्यस्तै हुन्छ भन्ने पनि छैन लेडिज भन्ने बित्तिकै लेडिजहरूले होइन कस्मेटिक चिजहरू युज गरिरहेको हुन्छ होइन त्यसैले पनि कतै केही बिग्रियो कि भनेर अलिकति थोरै जेन्ट्स भन्दा लेडिजले अलिकति बढी ऐना तर जति लेडिजहरूलाई सजिलो छ होइन ब्यागमा पनि ऐना राख्यो सानो खालको हुन्छ होइन छुट्टैको ब्यागभित्र के छ थाहा नै भन्दैन तर हेरिरह कतै बज्यो क्या होइन त्यसै टाइम मिल्ने बित्तिकै कहीँ कहीँ बिग्रियो कि भनेर त्यो चाहिँ हेर्छ बट जेन्स साथीहरूले चाहिँ त्यसरी जे हुन्छ नि ऐनाहरू चाहिँ राखेर हिँड्दैन होला जस्तो लाग्छ मेरो विचारमा चाहिँ त्यो त सुरुको विचार हो मैले त्यो भनिहालेँ नि लेडिस साथीहरू भन्ने बित्तिकै धेरै ऐना हेर्नुहुन्छ भन्न पनि मिल्दैन नि त त्यो त आफ आफ्नो व्यवहारमा पनि भर पर्छ केही छैन तपाईँलाई पनि यो चाहिँ स्पेसली यो टपिक आजको लागि कार्यक्रम जस्ट फर इन्जोयमा यदि तपाईँलाई पनि हाम्रो टपिक चाहिँ मन परेको छ र आफूलाई चाहिँ विचार राख्न मन लागेको छ भने कृपया डायल गर्नु सुने सपना र पाँच बिल्कुलै तपाईँको लागि खुलै हामी तपाईँसँग लगभग लगभग बाह्र बजीसम्मको समयमा चाहिँ रहने टन डम लगइन गरेर भएको छ फेरि पनि अर्को गीत सुने पालो भइसकेको छ राज्यले प्ले गर्दै प्लेआउट भइसकेको छ स्यु ट्राई गरिरहनु होला केही प्रोब्लम्स यहीँ छ बट त्यो प्रोब्लम चाहिँ सिटी सल्भ हुने प्रयत्नमा आएछ सो द्याट कल गरिरहनु होला ट्राई गरिरहनु होला जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टु एन्ड जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा तपाईँ कल र त्यसो एकजना साथी टेलिफोन लाइनमा आउनुहुन्छ उहाँ जेसो उहाँसँग हामी कुराकानी गरौँ त्यस म्युजिक सुनेछौँ आजको टपिक्समा हामी कुराकानी गरिरहेका छौँ र टेलिफोन लाइनमा के समस्या रहिरह्यो भने साथी चाहिँ टेलिफोन लाइनमा आइसक्नु भएको छ मैले यति बेला उहाँलाई वेलकम गर्छु हेलो हा नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ बदन अधिकारी बदन चाहिँ आरामै हुनुहुन्छ अगाडि अगाडि पनि लाइनमा आउनुभएको थियो टेलिफोन लाइन चाहिँ केही प्रब्लम चाहिँ रहिरहेको थिएन बदनजी भनिदिनुहोस् न के लाग्छ यहाँको विचारमा ताकि होइन ऐना चाहिँ बढी राम्रो मान्छेले युज गर्छ अथवा मैले पनि यही प्रश्न तपाईँलाई गरेँ भन्नुहोस् त राम्रो मान्छेले बडी हेर्छ कि नराम्रो मान्छेले किन नि बदनजी राम्रो दो त्यही तपाईँको विचार हो लेडिजहरूलाई भनेर स्पेस नभन्नु होला है जेसो पनि मामलामा चाहिँ कम हुनुहुन्न कि दनको विचारमा चाहिँ नराम्रो मान्छेले चाहिँ होइन हेर्छ भन्ने बदनको विचार जुस नराम्रो मान्छेहरूले हेर्न प्राय चाहिँ हुन्छ होइन यहाँको विचारमा फेरि आफ्नो आफ्नो विचारको कुरा हो होइन राम्रो मान्छेले पनि हेर्छ कि जस्तो लाग्छ है फेरि मेरो विचारमा चाहिँ राम्रो मान्छेले म्याक्सिमम हेर्छ कि जस्तो लाग्छ फेरि होइन एकदमै अब किनभने फेरि सुन्नुभयो भने होइन राम्रो मान्छे भइसके पछाडि के भन्छ दाजु फेरि मेरो फेस कति बिग्रियो कि होइन केही दागहरू लागिसक्या सकि भन्ने थियो एउटा मनमा त्यही खालको खुलदुली चाहिँ हेर्यो तर म्याक्सिमम चाहिँ एकदमै नराम्रो मान्छेले चाहिँ बरु त्यति ध्यान दिँदैन कि जस्तो लाग्छ होइन र राम्रो मान्छे भइसके पछाडि एकदमै क्या यसरी नै पार्टिसिपेन्ट जनाउँदै बदन अधिकारी हामीसँग हुनुहुन्थ्यो टेलिफोन लाइनमा कन्ट्याक्ट गऱ्यौँ र कुराकानी गरौँ र उहाँको भ्यू चाहिँ हामी लिइसकेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ यसरी नै आफ्नो भ्यू चाहिँ राख्न चाहनुहुन्छ भने डायर गरिरहनुहोला ट्राई गर्नु होला हामीलाई एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआर भइसकेको छ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक र म्युजिक सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि प्रोग्राम जस्ट फर इन्जोयमा हामी कुराकानी गर्नुको लागि आउने नै छौँ किसान प्रोग्राम जस्ट फर इन्जोय eklesam ji parvarau ch eklesam ji ha chuma eklesam ji karau ch eklesam ji do chuma mero hope ma mero ma maya hun timro mero hope ma mero ma chhaya hun ma timro chhaya chhaya chhaya chhaya ma hun timro timro chhaya maya maya maya maya ma hun timro maya chhaya chhaya chhaya chhaya ma hun timro chhaya maya maya maya maya ma hun timro maya fashion banne timi fashion maya ko Fashomaya ko ho yoghmari Pasho banne de mi Fashomaya ko ho yoghmari I love you Riya I love you Riya I love you dear sat sat sat banda bande sat tin rochhe ho ki maya maya banda bande timi ar kai ko hune ho sapna pani sakina timi kasai ko hune chailo timi mero bano mane kasai ko pani hune chha chhati chiri dekhau ki tap phodi dekhau haat ko nasa kati kati timre na ulekhau maya bannu sabda mero mutu tuchap pal ma timi action tara hudaa aago bolcha yo man ma eklai samji bbarau eklai samji haanchu ma eklai samji karau ह दि माया पशु बन्ने तिमी पस्यो मायाकोहोयौ मर पशु बन्ने तिमी पस्यो मायाकोहोयौ मरे pas banne tumhe fashion maya ko hoye more pas banne tumhe fashion maya ko hoye more i love you dear i love you dear i love you dear ka chauk ke garu moye mon se harau chauk tintim late ke na ban le sitaalindre udaau chon bolna khuch boli kutaina mudur chot dole paila mero thure pachi dekhe kachan gallira morale Maya got you to me like kasaili hereko sakdina kasaili timlai heryo bhanne aankha jhikidai chu ma chune chainan kasaili satai hardbal hunchu ma kasaili timlai choyo bhanne haat bhanchidai chu ma ekle samjhi barbarau chu ekle samjhi hachu ma ekle samjhi karaau chu ekle samjhi hunchu ma mero hope my mero hope ma maya musingro mero hope ma mero hope ma chhaya hu ma tindro chhaya chhaya chhaya chhaya ma tindro tindro chhaya maya maya maya maya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 संपर्क बागलुंग मड़ीरत्न सुनचाली पसल रत्नगर दुई हाई स्कूल रोड फोन शून्य छप्पन्न पांच साठी शून्य सत्ताइस मोबाइल अंठानब्बे पांच पचास अंठानन तीन सौ सचालीस प्रोप्राइटर शमशेर घामल्य मणिरत्न घामल्य सामान पनि सस्तो अनि नाम सस्तो चल दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ दाजु दाजुभाइ सम्झनु सही काँडी चोखो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 वाउ, आज बिहेको दिन त आखिर उसले लगाएको सुट नेपाली को कमाल टेल हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो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 हो डिजिटल प्रविधि पांच मिनट में नई बनर प्रिंट कर सुविधा लोड से बेला में संपूर्ण काम करो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चोक बैंक को अगड़ी प्रोपाइटर राजेन्द्र लकांद्री रमेश मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़चालीस अंठानब्बे को विश्वास सत्ताईस को विश्वास सतासी एक्सप्रेस त ल हजूर हमीपर् समझी सम्धी होने भू केटाकटी एक अर्न परा हाला अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्दा होने वाला समझी जीव हम्रे रत्नगर दुई सीने हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 पर्थिवता था। पर्थिवता था। तपाई रेडियो अर्पण एक सौ चार थो पांच मेगा र रो कार्यक्रम जस्ट फर इंजोय समयमा फेरि पनि हार्दिक हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ कन्ट्रोल रुममा हुनुहुन्छ राज र अनि म सूर्य रहिरहेको छु र आज हामी एउटा टपिकमा कुराकानी गरिरहेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने टेलिफोन लाइन चाहिँ फोन छ जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जिरो फाइभ कल गर्न सक्नुहुनेछ आजको एपिसोडमा राम्रो मान्छेले त्यति म्याक्सिमम् ऐना हेर्छ अथवा नराम्रो मान्छेले म्याक्सिमम् ऐना हेर्छ त भ्यू चाहिँ के रहन्छ तपाईँको भ्यू आफ्नो भ्यू चाहिँ राख्न सक्नुहुनेछ जो सम्झना तिमी भनन्त तिम्रो विचारमा राम्रो मान्छेले ऐना हेर्छौ भोलि अथवा नराम्रो मान्छेले मलाई सोधिहाल्यो होइन ऐना चाहिँ सबै मान्छेले सबै टाइपका मान्छेले हेर्छन् राम्रो नराम्रो सबै व्यक्तिहरूले चाहिँ ऐना हेर्नुपर्छ र हेर्छन् पनि है म पनि हेर्छु होइन तर म्याक्सिमम् चाहिँ होइन होला सायद हेरिदिनु होला म्याक्सिमम् चाहिँ होइन बिहान उठेर बुक भएपछि चाहिँ हेर्छु अनि त्यसपछि पछि पछि भनेको टाइम त हामी हेर्छौँ होइन मेकअप गरे पछाडि होइन किन मर्निङ टाइममा उठ्ने बित्तिकै ऐना हेर्नुपर्छ र होइन हुन्छ नि अब त्यो बानी भनौँ कि अथवा नजिकै ऐना भएर हो कि होइन उठ्ने बित्तिकै ऐनाले हेऱ्यो कि मैले ऐनालाई हेरेँ जिउस आफूले ऐना हेर्नु नै ऐनाले आफूलाई हेरेको हुन्छ होइन जिउस भने पछाडि मर्निङ साइमा उठ्ने बित्तिकै एकपटक एक हेर्छ एक होइन यहीँनिर फरक भिन्न भेटाउन सकिन्छ हेर्दैन म चाहिँ कुनै टाइम पिना हेर्दिनँ त्यो भन्दा पनि गर्मी छ होइन बाहिर एकदम गर्मी हुन्छ अनि हल्का पानी लगाएर अलिकति कुल एउटा ऐना चाहिँ किनभने धारोकै आरमा चाहिँ ऐना छ भने त्यो ऐना अब पानी धार पनि ऐनामै हेरिरहने उता यस्तो मिलाउने त्यस्तो भन्दा पनि जुस होइन त्यसरी चाहिँ म चाहिँ म्याक्सिमम् चाहिँ ऐना हेर्दैन होइन त्यो भनेको एउटा समय बेला आउँदा चाहिँ कहिले काहीँ अब हेर्ने कुराहरू आफ्नै ठाउँमा छ होइन अदो टाइममा चाहिँ त्यसरी चाहिँ ऐना चाहिँ हेर्दैन फेरि साथीहरू आउन सक्नुहुन्छ आफ्नो भ्यू चाहिँ राख्न सक्नुहुनेछु तर चाहिँ होइन मैले चाहिँ हेर्दैन कि त्यसरी म्याक्सिमम् चाहिँ र यो टपिक चाहिलाई पनि हो साथीहरूलाई के लाग्छिफुलिफ हेर् यति बेला अर्को एउटा म्युजिक स्नो प्रोग्राम जसप्रोन जेमा थर्ड म्युजिकल ब्रेकसँग र तपाईँ ट्राई गरिरहनु होला जस प्रोब्लम सल्भ भयो भने तपाईँसँग कुराकानी हुने नै छ टेलिफोन चाहिँ फोन छ यति बेला भने यो म्युजिक सुनौँ म्युजिक पछाडि फ्री आउनेछौँ जस्ट प्रेन्जेमा तपाईँ कतै नसन होला खिस् नाम दिल खोइल महा नानि मुन मनाउना जाउँ इग्लिस स्टाइलमा जाउन मुन मनाउना जाउँ इग्लिस स् टाइलमा sir rakh nu pickup karna aachu pulsar vaapas aayi thi main nagar got ghumam chu korokan fail fail rak ko balance paao rastra bhane chal mere rasta mera why feel like you be like love ever sight in my heart front site in my hand kudri rakhe chu kuri rakhe chu akuri rakhe chu din lai baneswar height ma kudri rakhe chu din lai baneswar height बसाउला फाइभ स्टार होटलमा नै साइल महा तोना गर में हितियन ने जत्त तु नहीं मिसाइल मा लटाई हनी मुन्ना चड़ाई हनी मुन्ना लटाई हनी मुन्ना मने हेलो इंग्लिश से इस स्टाइल मा लो लो हनी मुन्ना हु राजा इंग्लिश से स्टाइल मा चड़ाई हनी मुन्ना मनाओ डार्लिंग इंग्लिश से इस स्टाइल मा लो लो हनी मुन्ना मनाओ राजा इंग्लिश से स्टाइल मा लटाई my name darling English is a title my low low honeymoon my name is Raja English is a title my it's a day honeymoon my name darling English is a title my Okay, welcome back after this uh, musical break, welcome to the program Just For Enjoying. We are going to so live tune on to one of the best and one of the Rocking Radio Station of your town. This is the Radio R.4.5MHz, internet online, www.radio.com. We are going to live tune on to one of the best and one of the Rocking Radio Station of your so, town. संसारबाट केही चार हामी गुन्जिरहेका छौँ प्रोग्राम जोसो इन्जोय सँगसँगै आज तपाईँमा आज केही इन्जोय गरिरहेका छौँ राम्रो मान्छेले बढी होइन हेर्छ अथवा नराम्रो मान्छेले बढी होइन हेर्छ त फेरि फर्म लाइनमा साथीहरूसँग कुराकानी गर्ने जमरको थियो तर कुराकानी हुन चाहिँ सकिरहेको छैन खेर अब भने लास्ट लास्टमा छ सम्झना फाइनल लेपोइन्टले चाहिँ हामीले साथीहरूलाई दिनुपर्छ होइन जस राम्रो मान्छेले पनि होइन हेर्छ नराम्रो मान्छेले पनि हेर्छ होइन तुलना चाहिँ गर्न गाह्रो छ क्या एकदमै यो चाहिँ होइन राम्रो मान्छेले पनि थोरै होइन हेर्नसक्छ नराम्रो मान्छेले धेरै आफ्नो विचार हो मलाई चाहिँ त्यस्तो लाग्छ है तर अब पनि हामी चाहिँ लगभग लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ यतिजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र कन्ट्रोल रुममा हुनुहुन्छ राज र रिजन यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अब सफली रंझ माया हरी प्रीति छड़ी झूली रंज माया पारे मा से कैना सफली रंझ माया हरी प्रीति झूली मेरो फुल जस्तो जो भान द्रा पड़े नो दे आरोप छोरा छोरी को दात नमीले वोट नजोड़ी च्यापू बाहर निस्कने दाँत खपिने समस्या दिक्क पारे कहा गोपार करने हो ए तिमीहरूलाई थाहा छैन ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गो टेङ्गु न